ै इन्टरनेट लाइनमा पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा चन्दा असुली गर्दै गर्दा, गर्दा पक्राउ परेका आफ्ना छजना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाइको माग गर्दै वाईसेल चितौनले आह्वान गरेको निश्चितकालीन जिल्ला बन्दको कारण चितवनको जनजीवन आज बिहानैदेखि प्रभावित भएको छ बन्दको कारण यातायात शैक्षिक संस्था कल कारखाना ठप्प रहेका छन् वित्री सड़कमा छिटफुट रहेका केही सवारी साधन चले पनि मुख्य सड़कमा सवारी साधन ठप्प छन् नारायणगढ़को फुलचोक सहीचोक लाइन्सचोक चौबिसकोटी पूर्वी चितौनको टाढ़ी पर्सा भण्डारा लगायतका स्थानमा वाइएसएलको कार्यकर्ता सड़कमा नै बसेर बन्द गराइरहेका छन् बन्दको कारण चितवन राजधानी जाने र राजधानीबाट चितवन सवारीका साधनहरू चल्न सकेका छैनन् भने बोटलतर्फ जाने सवारी साधनहरू गैडाकोटबाट छुटेका छन् वाइएसलेस चेतवनका संयोजक ईश्वरसापको टा सुमलले माग पूरा नभएसम्म कुनै पनि हालतमा बन्द फिर्ता नलिने प्रश्न पार्नुभयो बन्दका क्रममा प्रेस एम्बुलेन्स सब वाहन पर्यटक कुटनैतिक नियोग लगायतका सवारी साधन भने अवरोध नगरिने उहाँले बताउनु यता प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बिना शर्त कुनै हालतमा रिहा नगरिने स्पष्ट पार्नुभएको छ कानूनी कार्यवाही अगाडि बढाइएकाले कानुनी प्रक्रिया अनुसार नै कारवाही चल्ने भएकाले आफूहरूलाई सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभएको छ बन्दमा अप्रेक घटना नहोस् भन्नको लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्य चितौनले जनाएको छ प्रहरी परीक्षक प्रधुन्न कुमार कार्कीले जबरजस्ती यातायात आवागमनमा अवरोध गर्न खोजी स्थानीय प्रशासनसँग छलफल गरी आवश्यक कारवाही गर्ने तयारी भइरहेको बताउनुभयो जिल्ला प्रहरी कार्यालय चितौनले वाइसएलका कार्यकर्ता उत्तम गुरुङ मधुने उपपाने मगर विशाल मनोज कुमार शेर्पा र रवि पराजुलीलाई चन्दा माग्दै पक्राउ गरी मुद्दा दर्ता गरेको थियो मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंह दरबारमा बस्ने बैठकमा चुनावी सुरक्षा योजनाको विषयमा छलफल हुनेछ बैठकमा गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना संविधानसभा चुनावको तयारी लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् त्यस्तै चुनावमा असन्तुष्ट रहेका नेकपा माओवादी सहितका दलहरूलाई आज पठाएको बुधबार पठाएको पत्र उनीहरूसँगको वार्तामा राख्ने एजेण्डा लगायतका विषयमा पनि छलफल हुनेछ सरकारले बिना शर्त वार्तामा आउन गरेपछि नेकपा माओवादीले सकारात्मक प्रतिक्रिया दिएको छ बैठकमा देशभरिका बाढ़ी पीड़ितलाई दिने राहतका विषयमा पनि छलफल हुनेछ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको सचिवालयले जनाएको छ त्यसै गरी विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डाका बारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ आगामी संविधान सभाको निर्वाचनको लागि क्षेत्र निर्धारण गर्दा जनसङ्ख्यालाई मात्र आधार बनाउन नहुने भन्दै हिमाल तथा पहाड़का पिछडेका बाइस जिल्लाका राजनैतिक दलहरूले सरकारको ध्यानकर्षण गराउने भएका छन् क्षेत्र निर्धारण गर्दा हिमाली विकट जिल्लामा भूगोललाई पनि आधार बनाउनु माग गर्दै त्यहाँ क्रियाशील राजनैतिक दलहरूले सरकारको ध्यानकर्षण गराउने भएका हुन् मनाङ मुस्ताङ होम्ला डोल्पा लगायतका जिल्लामा क्रियाशील नेपाली कंग्रेस एक नेकपा माओवादी नेकपा एमाले लगायत दलहरूले आज राजधानीमा एक कार्यक्रम गरी सरकारलाई ध्यान षणको लागि पेश गर्ने ज्ञापन पत्रको तयारी गर्न लागेको कङ्ग्रेस नेता बद्री पाण्डेले बताउनुभयो सरकारी उपत्यकामा आजदेखि कुखुरा र कुखुरा जन पदार्थ किनबेचमा रोक लगाउने भएको छ उपत्यकामा एक दर्जनभन्दा बढी ठाउँमा बर्डफ्लू देखिएपछि सरकारले सात दिनसम्म बिक्री वितरण रोक लगाउन लागेको हो पन्ध्र दिन यता उपत्यका विभिन्न सोह्र ठाउँका बर्डफ्लू संक्रमित कुखुरा भेटिएको र त्यस्ता संक्रमित कुखुरा भेटिने क्रम बढेपछि नियन्त्रण गर्न किनबेचमै रोक लगाउन लागेको हो किनबेचमा रोक लगाउने विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा तीनै जिल्लाका प्रमुख जिल्लाधिकारी तथा पश्चिम सुरक्षाधिकारी सहितको बैठक तय भएको छ विश्व स्तनपान सप्ताहदेखि शुरू भएको छ शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन युनिसेफको अगुवाईमा अगस्त एक तारीकदेखि विश्वभर स्तनपान सप्ताह बनाउने गरिएको छ सुत्केरी हुने बित्तिकै आमाको पहेलो विगौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहने चिकित्सकहरू बताउँछन् उनीहरूका अनुसार छ महिनासम्मको शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घट्टा भित्र स्तनपान शुरू कर सकूर् चौबीस घण्टमा आठदि दस पटकसम आम को दूध खुआ इजिप्टको राजधानी कायरोका विभिन्न स्थानमा कब्जा जमाएर बसेका मोर्से समर्थकहरूलाई हटाउन मन्त्री परिषदले आदेश दिएको छ राजधानीको रब्बा अल्ल अदबी मस्जिद नजिकै मोर्से समर्थकले कब्जा जमाएर बसेका छन् आउने खतरालाई मध्यनजर गर्दै मन्त्री उनीहरूलाई त्यहाँबाट हटाउन आदेश दिएको हो त्यस्तै अन्तरिम सरकारले खतराको सामना गर्न जस्तोसुकै आवश्यक कदम चाल्ने पनि निर्णय गरेको छ र जिम्बावे र भारतबीचको चौथो एक दिवसीय क्रिकेट आज हुँदैछ नेपाली समयअनुसार दिउँसो पौले एक बजीदेखि शुरू हुने खेलमा उपाधि जितिसकेको भारतले आजको खेल जित्दै आज श्रृङ्खलामा चार शून्यको अग्रता लिन खोज्नेछ तर जिम्बावे पनि पराजित यात्रामा पूर्णविरम लगाउँदै सिरिज गुमाए पनि हार अन्तर कम गर्ने मैदानमा उत्रनेछ पाँच एक दिवसीय श्रृङ्खलामा भारतले लगातार तीन खेल जित्दै उपाधि भने आफ्नो हात पारिसकेको छ भारत विराट कोहली तथा जिम्बाब्वे ब्रेन्डम टेलरको कप्तानीमा मैदानमा उत्रनेछ हवस्त बिहान एघार बजे अर्पण खबर सकियो म समझना बिदा हो नमस्कार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 सोचे थे जीवन भरी तिमला कहीं भेटेन तर मीठा कुरा ये टिकट तपाई रिकट तुरुआत को माया को